टनसा प्रहरीकाले खैरेणीले शुक्रबार एक सय अठाइस किलो गाँचा नष्ट गरेको छ पत्रकार जिल्ला प्रशासनकाले चितवन र खैरणी नगरपालिकाको रोहवरमा नष्ट कृष्ण बहादुर तामाङका घरमा प्रहरीले विशेष राखीको आधारमा चेक जाँचका क्रममा नियन्त्रणमा लिएको सो परिमाणको गाजा नष्ट गरिएको इलाका प्रहरीकाले खैरेलीका प्रहरी निरीक्षक एवं प्रमुख प्रमेश विष्टले जानकारी दिनुभयो इलाका प्रहरीकाले खैरेलीले चौविसै घण्टा आफ्नो क्षेत्रमा सुरक्षा र चेक कडा बनाइएको विष्टले बताउनु एकीकृत खाद्य तत्त्वको व्यवस्थापनको लागि आइपिएम कृषि प्रणाली अपनाउन कृषि विज्ञहरूले सुझाव दिएका छन् खाद्य तत्त्वमा विषादीको मात्रा बढेकाले मानव स्वास्थ्यमा प्रतिकूल असर परे विभिन्न खालका रोगबाट बस्न सुझाव दिएका हुन् जिल्ला आइपिएम कृषक पाठशाला चितवनको आयोजनामा पदमपुर गाविसमा सञ्चालित बसन्ती बाली बोडीमा गरिएको कृषक पाठशालाको समापन कार्यक्रममा बोल्दै कृषि विज्ञहरूले विषादी न्यूनीकरण गर्न जैविक र धराशयी विषा आदिको प्रयोग गर्न कृषकहरूलाई सुझाव समेत दिएका छन् कार्यक्रममा बोल्ने अधिकांश कृषकहरूले विषादी नियन्त्रणका लागि राज्यले नै एकीकृत कार्ययोजना निर्माण गर्नुपर्नेमा मार्ग समेत गरेका छन् कार्यक्रममा बोल्दै जिल्ला आइपिएम कृषक पाठशाला चितवनका अध्यक्ष धर्मराज कडेलले प्राङ्गरी खेती विषादी नियन्त्रण गर्नुपर्ने बताउनुभयो उहाँले जैविक उत्पादनको वृद्धि गर्न पनि विषादी नियन्त्रण आवश्यक भएकोमा जोड दिनुभएको थियो पदमपुर आइपिएम कृषक पाठशालाका अध्यक्ष तोगबहादुर तामाङको अध्यक्षतामा सम्पन्न तालिमको समापन कार्यक्रममा पदमपुर गाविसीय सचिव रमा आचार्य प्रमुख अतिथि रहनु भएको थियो कार्यक्रममा जिल्ला आइपिएम कृषक पाठशाला चितवनका उपाध्यक्ष प्रेमनाथ नेपाल चन्द्रवती आचार्य रामचन्द्र पौडेल सीतागिरी भूमेश्वर ढंगनाले बोल्नु भएको थियो पाठशाला गएको चैत छ गतिबाट एकहत्तर सालको साठ छ गतेसम्म सञ्चालन गरिएको हो तालिममा उनातिसजना कृषकहरूको सहभागिता रहेको थियो लायन्स क्लब अब चितवन रायनो सिटी रत्नगर एक चितवनले हिजो क्लब स्थापनाको दिन पारेर असाय बाल बालिकाको संरक्षण केन्द्र रहेको रत्नगर एक बकुलर स्थित सहाराको घरका बालबालिकालाई खाद्यान्न स्टेसनरी तथा खेलकुद सामग्री वितरण गरेको छ क्लबका संस्थापक अध्यक्ष लाइन रामकुमार तिवारी पूर्व अध्यक्ष निरज श्रेष्ठ वर्ष दुई हजार तेह्र दीपक कुमार खनाल वर्ष दुई हजार चौध अध्यक्ष लायन राजराम रेग्मी प्रथम उपाध्यक्ष माधव भट्टराईको साध्यक्ष वेद प्रसादाचरी सदस्य दिनेश कर्णेलकातको सहभागिता रहेको उक्त कार्यक्रममा साहारा घरकी प्रमुख अतिथि कुसुम तिवारीलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो चारमा सारा आठ गते हुन लागेको संविधान सभा उपनिर्वाचनका लागि प्रत्येक मतदान केन्द्रका लागि आवश्यक सामग्रीहरूले चितवनले मतपत्र नियन्त्रण इकाइ आज बिहान प्रत्येक मतदान केन्द्रमा पठाइसक्ने जनाएको छ मुख्य निर्वाचन अधिका नायब सुब्बा जयनारायण आचार्यले मतदान केन्द्रका लागि चार सय कर्मचारीहरू हिजोबाट नै खटिएको जानकारी दिनुभयो असार आठ गते हुने उपनिर्वाचनमा परिचालन गरिने पर्यवेक्षकका लागि हिजो अवधिको तालिम दिइएको छ पर्यवेक्षक ड्यू नेपाल चितवनले आयोजना गरेको सो तालिममा पर्यवेक्षकहरूको सहभागिता जिल्ला निर्वाचन कार्यालयका सूचना अधि महेश पौडेलले विद्युतीय मतदान ड्यू नेपालका कार्यक्रममा अधिकृत शिवहरी गेवालीले पर्यवेक्षकले गर्नुपर्ने काम र कर्तव्यका बारेमा सहजीकरण गर्नु भएको थियो ड्यू नेपाल चितवनका अध्यक्ष केपी किरण शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा डिउ नेपाल चितवनका सदस्य श्री शिर तालिमको उद्देश्यका बारेमा जानकारी गराउनु भएको थियो ड्यू नेपाल चितवनकी कार्यक्रम संयोजक सरिता पौडेलले सञ्चालन गर्नुभएको सो तालिममा मोबाइलबाट निर्वाचन पर्यवेक्षण गर्ने तरिकाको बारेमा समेत जानकारी गराइएको थियो जिल्ला निर्वाचनकाले चितवनले उपनिर्वाचनका लागि आज प्रत्येक मतदान केन्द्रमा बोध निर्माण गर्ने भएको छ पैँसठी हजार दुई सय उनासी मतदाता रहेको चितवन क्षेत्रमा चारमा एकतिस मतदान स्थलले काशीवटा मतदान केन्द्र रहेका छन् चितवन क्षेत्र नम्बर चारमा अठाइसवटा विद्यालय शिवनगरको विश्वचहारी मन्दिर गाविसवटा कारले भवनमा मतदान केन्द्रका कलाकी बुथ निर्माण गरिँदैछ शिवनगरमा छवटा गीतानगरमा दसवटा फुलबारीमा चार मंगलपुर र पटिहानीमा दसवटा दस गुन्सानगरमा एघारवटा शारदा नगरमा आठवटा मतदान केन्द्र रहेका छन् त्यस्तै भरतपुर नगरपालिका नम्बर सात आठ तेह्र र चौधमा गरी यसोमा बाइसवटा मतदान केन्द्र रहेका छन् जिल्ला निर्वाचन अधि जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद कालले निर्वाचनमा मतदाताले सहज रूपमा मतदान गर्न पाउने व्यवस्था मिलाउन काले लागि परेको बताउनु भयो हुने चितवनको ची क्षेत्र नम्बर चारमा सुरक्षा व्यवस्थामा पुगेको जिल्ला प्रशासन कार्य चितवनले सनाएको छ सुरक्षाका लागि प्रत्येक बुथमा तिस भन्दा बढी सुरक्षा परिचालन गरिने भएको छ हाईवे क्षेत्रमा सुवारी साधन सञ्चालनमा कुनै अवरोध नपुग्ने गरी निर्वाचन क्षेत्र प्रवेश गर्ने नाकाहरूमा खा गरेरनात गरिँदैछ असार आठ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रत्येक बुथतर्फ प्रस्थान गरेका छन् सुनापलाई व्यवस्थित र मतदाताहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासन लागिपरेको प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले वन तथा वन्यजन्तु संरक्षण सम्बन्धी दुई दिने अन्तर्गियात्मक कार्यक्रम हिजोदेखि बगौडा मध्यवर्ती उपभोक्ता समितिको सुवाहलमा शुरू भएको छ चितवन राष्ट्रिय निकुञ्ज बगौडा मध्यवर्ती उपभोक्ता समिति वन्यजन्तु सिक्का नियन्त्रण युवा जागरण अभियान बगौडाको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा हिजो विषादीको प्रयोगबाट माला पशु र बाली नानीमा असरको बारेमा क... टीकारम पौडेलले जानकारी गराउनु भएको थियो त्यस्तै प्रशिक्षक एवं तालिमका सामुदायिक परिचालक एकराज भण्डारीले नेपालको जैविक अवस्था जलवायु परिवर्तनबाट वायुमण्डलमा आएको परिवर्तन र चोरी सिक्का नियन्त्रणका लागि युवा सक्रियता सम्बन्धी प्रशिक्षण दिनुभएको थियो यसैबीच हिजो नै दिनेशोर महत्तोको अध्यक्षतामा एघार सदस्यीय चोरी सिक्का नियन्त्रण युवा जागरण अभियान बगौडा उपसमितिको पुनर्गठन गरिएको छ जसको उपाध्यक्षमा हरिक लामिसानी सचिवमा रेणुका भूषालको साध्यक्षमा प्रकाश छेत्री त्यसै गरी सदस्यहरूमा सागर महत्तो मेगु महत्तो पार्वती ब्राल राजकुमार पावे मनोज कुमार महत्तो बालकृष्ण लामिछाने र सरोज लामिछानी रहनु भएको छ अब पालुअर्पोचना आवासको अर्पणमा हाम्रो प्रश्न छ एमालेका कारण अहिलेसम्म छब्बीसजना सभासदको मनोनयन हुन नसकेको एकीकृत ने नेकपा माओवादीका अध्यक्ष प्रचण्डको आरोप प्रति तपाईँ के भन्नु छ यस सही कुरा विदोषारोपण मात्र हो सी बुझ्ने गाह्रो राजनीति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 कालो ट्राफिक खबर, यति बेला नानगढी टोडा बिर्ग सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलेन मोगलिन्द ओबिसी काठमाडौँ सड़क खण्ड मोगलिन्द मौली पोखरा सडक खण्ड र नानगढ प्रासी बडक खण्ड पनि खुल्ला छ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 सम्बन्धित जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम सैतिस से डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सनाएको छ त्यस्तै आज दिनभर पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी स्वप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ एस अर्पण मौसम जुवानी द्वारा जनहित बिहान सात समाचार सको सुजिता हमाल हम बिता स्थानीय पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाट सय मिटर उत्तर तर्फ कङ्काली को चार विघात्रमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपरू प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पिच बाटो बिजुली संचार यातायात लगायत अन्य पन्न घड़ेरी खरीदगारी ठुक्कनो संपर्क का लगी गोपाल पौड़े रत्न मोबाइल अंठानब्बे प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे चार तिरपन्न अड़सठी चैनपुर मोबाइल अंठानब्बे शिखर हार्डवेयर रत्नगर एक बकुलरहरहर पुरानों कर्मचार्य पेट्रोल पंपसंगे फोन नंबर शून्य छप्पन्न पांच त्रिष्ठी रंग रोगन सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक बिक्रेता जानकारी कराइन प्लस टू करना पाइने एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई मल्टीलर्निंगी खानी चार पर्चा नारायणी डेवलपमेंट बैंक को माथी मोबाइल अंठानबे चार बावन्न छयान मई सब जर्मनी अफसेट मेसिन हाइडल वर्ग मेसिन द्वारा एक